त्यो बिरानो टापुमा एक दिन जुजुमानको जमका भेट आफूभन्दा अलिक कम उमेरको प्रहरीसँग भयो जो अखबार पढ्दै एउटा बेन्चमा बसिरहेका थिए जुजुमानलाई उनको कालो रङको युनिफर्म र चम्किलो बन्दुकले अलिकति अप्ठ्यारो भयो तर प्रहरीको युवा उमेर देखेर मनमा कता, कता सजिलो महसुस पनि गरायो प्रहरीको ध्यान पूरै अखबार पढ्नुमा लिइन्थ्यो त्यही नै बेला जुजुमानले पनि अखबारमा शासकहरूबाट गैर रूपले कपाल काट्नेलाई मृत्युदण्डको प्रस्ताव पारित भन्ने शीर्षकमा पर्यो कपाल काट्नेलाई मृत्युदण्ड जुजुमानले छक्क पर्दै भने प्रहरीले जुजुमानतर्फ ठूलठूला थुल आँखाले हेरे माफ गर्नुहोस् जुजुमानले भने मेरो मतलब तपाईँलाई सताउनु थिएन तर अखबारमा छापेको यो शीर्षक के त्यो दण्डको बारेमा छापिएको समाचार गल्तीले छापिएको हो अ हेरौ त अधिकृतले ठूलो स्वरले पढे शासकहरूको परिषदले इजाजत पत्र नलिकन कपाल का काट्ने जो कोहीलाई पनि मृत्युदण्ड दिने अधिकार प्रदान गरेको छ छा। अल्तीले छापेको होइन यसमा अचम्म मान्नुपर्ने कुरा के छ र यति सानो अपराधको लागि यति ठूलो दण्ड जुजुमानले सावधानीपूर्वक सोधे प्रहरीले जवाफ दिए मृत्युदण्ड नै सबै कानूनले गर्न सक्ने अन्तिम थम्की हो चाहे त्यो अपराध जतिसुकै सानो किन नहोस् जुजुमानले आफ्ना आँखा ठूल्ठूला थुल बनाउँदै भने बिना इजाजत कपाल का काट्ने जो कोहीलाई पनि मृत्युदण्ड दिनुहुन्छ त तपाई निश्चय पनि हामी दिन्छौं आफ्नो कुरालाई जोड दिन बन्दुकलाई जोडसँग थपथपाउँदै प्रहरीले भने भनाइको मतलब यो हो कि मानिसले जति धेरै विरोध गर्छ वा सहन्छ त्यति ते नै दण्ड बढ्दै जान्छ उदाहरणको लागि लिउँ यदि कसैले बिना इजाजत कपाल काट्न चाहन्छ भने जरिवाना तिराइन्छ अनि यदि कुनै पनि व्यक्ति चाहे पुरूष हुन् वा महिला त्यो व्यक्तिले जरिवाना तिर्न इन्कार गर्छ भने वा बिना इजाजत कपाल काट्छ भने त्यो कानुन नमान्ने मान्छेलाई पक्रिएला र उनलाई जेलमा थुनिएला ती मानिसले अलि नरमस्वरमा भने विरोध गर्ने खालको पक्राउले झन्कडा दण्ड दिनुपर्ने खालको अपराधी जन्माउँछ त्यसपछि त कानुन नमान्नेलाई गोली ठोक्न पनि सकिन्छ जति उसले प्रतिकार गर्न खोज्छ उसमाथि त्यति नै कडा बल प्रयोग गरिन्छ यति नमिठो कुराकानीले जुजुमानलाई निकै दुखी तुल्यायो त्यसो भए हरेक कानूनको अन्तिम थम्की भनेको मृत्युदण्ड नै हो त मृत्युदण्ड त केवल अति ठूला निन्दनीय अपराध गर्नेहरू अब जस्तै भनौँ न ज्यान लिने अनि बलजफ्ती यौन सम्पर्क गर्ने जस्ता अपराधीको लागि पो हुनु त प्रहरी अधिकारीले कड्किँदै भने कानूनले त व्यक्तिगत तथा व्यापारिक जीवनको सबै तहलाई नियन्त्रित गर्छ हजारौं व्यवसायिक सङ्घ संस्थाहरूले यस्तै इजाजत पत्रको सहायताले आफ्ना सदस्यहरूलाई बचाउँछन् रूख बिरुवामा काम गर्ने होस् वासी कर्मी डाक्टर धारा बनाउने लेखापाल इँटा बनाउने कानुन बेत्ता तपाईँ जे नौलिनुहोस् न ती सबैले इजाजत लिएरै काम गर्नुपर्छ त्यो त हो तर इजाजतपत्रले तिनीहरूलाई कसरी बचाइराख्छ त थोरै व्यक्तिहरूमा मात्रै केही इजाजतपत्र सीमित गरिएको छ यसले गर्दाखेरि अनौठो विचारधारा लिएर बलजफ्ती व्यवसायमा प्रवेश गर्नेहरूको नचाहिने प्रतिस्पर्धा ईर्ष्यापूर्ण चाहना अझ भनौँ न दूषित प्रतिस्पर्धाले धन कमाउने जस्ता कुराहरूलाई हटाउँछ यसले विरोधी प्रतिस्पर्धाले हाम्रो सबैभन्दा सम्मानजनक व्यवसायको परम्परालाई हटाउँछ इजाजत पत्रहरूले व्यापारसँगलाई एकाधिकारको अधिकार दिन्छ जसबाट उनीहरूले आफ्नो ग्राहकलाई अभिवेकीपूर्ण निर्णय गर्न र अन्य धेरै विकल्पहरू रोज्नबाट बचाउँछ बडो घमण्डका साथ आफ्नो छातीमा थाप मारदै प्रहरीले भन्दै गए र म एकाधिकारलाई बढी जोड दिन्छु के एकाधिकार भनेको असल कुरा हो त त्यसो भए जुजुमानले सोधे अखबारलाई तल छार्दै प्रहरीले रिसाउँदै भने वास्तवमा मलाई त्यति धेरै दे थाहा छैन म त केवल आज्ञा पालन गर्ने मात्रै हुँ कहिले म एकाधिकार लागू गर्न जोड दिन्छु त कहिलेकाहीँ मलाई एकाधिकार रद्द गर्नु भनिन्छ अनि कुन चाहिँ कुरा ठिक हो त प्रहरीले आङ खुम्च्याउँदै भने त्यो मूल्याङ्कन गर्ने काम मेरो होइन यो शासकको परिषदले निर्णय गर्छ र मलाई बन्दुक कहाँ प्रयोग गर्ने भनिन्छ जब जुजुमानको अनुहारमा केही भए देखियो तब प्रहरीले उनलाई केही आश्वासन दिने कोसिस गर्दै भने पीर नमान्नुहोस् हामीले कहिलेकाहीँ मात्रै मृत्युदण्ड दिने गर्छौं थोरैले मात्रै विरोधमा उत्राउन साहस गर्छ के त्यसैले धेरै बन्दुक चलाउनै पर्दैन अधीर हुँदै बन्दुकतिर हेर्दै जुजुमानले भने के तपाईँले कहिले आफ्नो बन्दुक प्रयोग गर्नुभएको छ त गैर कानुनी क्रियाकलाप विरूद्ध केवल एकपटक मात्र कर्तव्यपालनको सिलसिलामा पुरा वर्षभरि नै यसलाई प्रयोग गर्नु नपरे पनि आज बिहान मात्रै यसलाई प्रयोग गर्नु पर्यो एउटी वृद्ध महिला पागल भइन् के उनको घर भत्काउने समूहमाथि धम्किदिइरहेकी थिइन् उनी आफ्नो घर फिर्ता लिन दावी गरिरहेकी थिइन् कस्तो स्वार्थी विचार जुजुमानको हृदय ठुक ठुक गर्न थाल्यो उनले त्यो राम्रो सेतो घर र त्यो घरको प्रभुत्वका लागि दावी गर्ने भलादमी महिलालाई चल्यास सम्झे प्रहरी भन्दै थिए मैले उनलाई धेरै सम्झाउन कोसिस गरे कागजपत्र सब ठिकठाक थियो तर त्यो घर चाहिँ ललिताजीका मानिसहरूको पार्क बनाउन पूर्वाधार तयार पार्नको लागि फत्काउनै पर्ने थियो तर ती वृद्ध महिलाले मानिनै रहेकी थिएनन् मैले उनीसँग छलफल गर्ने धेरै कोसिस गरे उनलाई यतिसम्म भने कि मसँग शान्तिपूर्ण रूपले आउने हो भने उनको हल्का सजायबाट म छुटकारा पनि दिलाउन सक्थे तर उनी मलाई धम्की दिन थालिन् र उनको सम्पत्ति छोडेर जान मलाई चुनौती दिन थालिन् ती महिलाको साहसको कल्पना गर्नुहोस् त कुराकानी सिद्धि हो तर जुजुमान भने आफ्नो खुट्टाले एउटा ढुङ्गालाई खचेर्दै चुपचाप उभिरहे